को माध्यम अभिव्यक्ति जुका लमकिन खोजद लमलमी आयो हरी भनी। जुका लमकिन लमकोजन लमलमी आयो हरी त्यो भाई गाउँ गीत मगाऊको रहरले स्वर्गीय ताको ध्वनि बाटो बन्न बने नयाँ बन बनै छोएर बस्ती हित बेसीका सुकिला सफा सफाई मिल्छन पहाडेसित बेसीका सुकिला सफा उहाँकै यही छन्दोबद्ध कविताबाट आजको उद्घारको उठान गरेका छौ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा कविता र सम्झनाका कुराहरू गर्छौं हरि प्रसाद काफले शैव प्रवासका अनुभूति उहाँको काव्य कृतिको नाम त्यस्तै स्मरणात्मक उपन्यास छ शान्तिपुर यी दुवै कृति सार्वजनिक एकैचोटि गर्नुभयो काठमाडौँमा यतिखेर सय बजी रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ हार्दिक स्वागत छ यहाँलाई धन्यवाद एकैचोटि दुइटा कृति सार्वजनिक गर्नुभयो शान्तिपुर हजुर यो चाहिँ सम्झनाका कुराहरू छन् अनुभूतिहरू यसमा लेखिएका छन् यसलाई उपन्यासको नाम पनि दिनुभएको यसलाई मैले उपन्यासको नाम दिएको छु किनभने मैले आफ्ना त्यहाँ गएपछिका अमेरिका पुगे दुई 2003 तिनमा म जब अमेरिकामा पुगे त्यहाँदेखि दुई हजार दससम्मका मेरा अनुभूतिहरू ती सबै अनुभूतिलाई मैले जस्ताको तस्तै यथार्थ रूपमा मेरा पाठक सामुक्ष राखेको छु त्यसैले म यसलाई संस्मरणत्मक यसला उपन्यासको संज्ञा दिन चाहे हुन त यस्ता कृतिहरूलाई केही समालोचकहरू लाइक डाक्टर तारनाथ शर्माले पनि यो नियन्त्रात्मक संस्मरण हो भन्नुभएको छ त्यसै र रा, डाक्टर रामप्रसाद ग्यावालीले पनि यसलाई नियन्त्रात्मक संस्मरण भन्दा हुन्छ पनि भन्नुभएको छ तर मेरो आफ्नो भनाइ के भन्दाखेरि मेरा यथार्थ अनुभूतिलाई मैले पाठ सामुख्य जस्ताको तस्तै न्यास गरेको हुँदा राखेको हुँदा मैले यसलाई उपन्यासको संज्ञा दिन चाहे यहाँको थाङ हजुर सर उता लाग कति भयो म दुई साल टु थाउजन्ड थ्रीमा त्यता लागे खासमा म चाहिँ त्यहाँ फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी ले निम्तारणा गरेको एउटा विश्व धर्म प्रतिष्ठान मार्फत हामीले धार्मिक एउटा उठानको लागि अभियान चलाएका थियौँ त्यहाँका प्रोफेसर डाक्टर नार्थन काज ले मलाई मामीबाट निम्त्याउनु भएको थियो र म त्यो प्रोग्राममा भाग लिन गएको थिएँ दुई हजार तिन जुलाई महिनामा गएको थिएँ हजुर हजुर र त्यो मैले त्यहाँ भाग लिएँ त्यसपछि हिन्दू युनिभर्सिटी अफ अमेरिका भने ओर्लाडोमा छ जसको भाइस प्रिन्सिपल हुनुहुन्छ डाक्टर भूदेव शर्मा हजुर उहाँ इन्डियन हुनुहुन्छ संस्कृत संस्कृत पढाइन्छ सर अिकामा जस्तै हार्वर्ड विश्वविद्यालय संसारकै विश्वविद्यालय हार्वर्ड युनिभर्सिटी यहाँ जानुभयो भने त्यहाँ ठुलो भवन छ संस्कृत विद्याको लागि त्यहाँ वेद पढाइन्छ उपनिषद्हरू पढाइन्छन् ती पढ्ने विद्यार्थीहरू नेपालबाट गएका छन् त्यसै गरी भारतबाट आउनुभएको छ जापानिजहरू पढ्छन् चाइनिजहरू पढ्छन् विश्वका विभिन्न मुलुकहरूबाट त्यहाँ गएर पढ्छन् त्यस्तै तपाईँको सेन्डियाको जानुभयो भने सेन्डिया युनिभर्सिटीमा हाम्रो डाक्टर स्थानेश्वर तिमल सिन्हा हुनुहुन्छ वाल्मिकीको प्रोडक्ट हो उहाँ उहाँले त्यहाँ तन्त्र पढाउनुहुन्छ यसरी गहन अध्ययनको रूपमा वैदिक सनातनी धर्मलाई चाहिँ त्यसको रहस्यलाई चाहिँ वेदको रहस्यलाई बुझ्ने कोसिस गरेका छन् विदेशीहरूले त्यसर्थ अमेरिकाका ठुला ठुला विश्वविद्यालयहरूमा छात्रवृत्ति दिएर पढाइन्छन् र त्यसको अध्ययन गरिसकेपछि अध्यापन गरिन्छन् त्यसै सन्दर्भमा त्यस्तै एउटा पाठ थियो विश्व धर्म प्रतिष्ठान जहाँ मायामीको फ्लोरिडा राज्यको मायामीमा चाहिँ त्यसको नाम हो यफआई फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटी म त्यहाँ भाग लिनु गएको थिएँ त्यो अवसर मैले पाएको थिएँ त्यहाँ भाग लिएँ र रा कार्यक्रम राम्रोसँग सञ्चालन भएको थियो मैले आफ्नो कार्यपत्रहरू प्रस्तुत गरेँ उहाँहरूलाई मन पर्यो र उहाँले मलाई चाहिँ अर्को विश्वविद्यालय पठाउनु भएको थियो त्यसको नाम हो हिन्दू युनिभर्सिटी अफ अमेरिका ओर्ल्यान्डो फ्लोरिडामा भनेपछि त्यहाँ गएर पनि पढाउने काम गर्नुभयो मैले लामो समय पढाइनँ मैले केही अनुवाद हेरेँ संस्कृतलाई अङ्ग्रेजीमा अङ्ग्रेजीलाई संस्कृतमा अनुवाद गर्ने मैले झन्डै एक महिनादेखि काम गरेँ त्यसपछि म आफ्नै स्वाध्ययनको लागि म बोस्टन गएँ र त्यहाँ बसेर आफ्नै किसिमको चाहिँ काम गरेँ अध्ययन गर्ने काम गरेँ तर पढाउने काम होइन अरू अन्य काम गरेँ मैले स्याङ्जा छै लेख्नुहुन्थ्यो पढ्दाखेरि पनि निकै सक्रियता हुन्थ्यो चलाउनु भएको मलाई पनि झलझली सम्झना छ दुई हजार सत्तालिस सालमा चलाएँ हजुर लेख्न थालेदेखि अहिलेसम्मका कुराहरू गर्नुपर्नेछ दुईटा किताब हाम्रो हातमा छ उद्गारको हातमा छ यो आप्रवासका अनुभूतिहरू छन्दोबद्ध कविताहरू बडो प्राञ्जल किसिमले प्रकाशित गर्नुभएको छ चा। पहिला चाहिँ एउटा कविता सुनिहालौँ त हस् यो आप्रवासका अनुभूति यस कविता सङ्ग्रहभित्र एकचालिसवटा छन्दहरू मात्रै छन् यहाँ विभिन्न छन्दहरू छन् पञ्चचाम छन् अनुष्टुप छन् शिखरि छन् मन्दाक्रान्त छन् सार्दुल विकृत छन् त्यसै अन्तर्गत म एउटा अन्तिम कविताको रूपमा लिएको छु कविजीको घर जाँदा सुनौ जुका लम्किन खोज्दा छन् स्वर्गीयताको ध्वनि बाटो बन बने नयाँ बन बनै छोएर बस्ती बेसी का सुकिला सफा सु मिल्छन् पहाडेसित मिठो तछे झिमिरी हाँसेर झाडीसित डालीमै पनि काली नीच तित्रो तितिरीले खुलेर कसरी सुनसाना तोड्छे स्वयम् हिँड्दै घाम छले छ सबै बढ्दै थियो यो अह कस्तो सुंदर छा बौरव बन्ने बस्ने गांव रखानु शुद्ध घरको ताजा मही गौर ज्ञान ज्ञान दिने प्रकांड कवि हुन शास्त्रीय ज्ञानेश्वर बेटे आज गई बिहान पखमा बच्चन जहां तीघ गीता सार सकी बसे नजिकमा खोले सबै कस्तो त्याग र साधना गरिरहे मूर्धन्य छन् सारा भगवतै छ कण्ठ मुखमा झै श्लोक भन्छन् उनी केही काव्य थिए मसंग बिचमा थप्दै थिए म कहिले हो अब फर्किने भन तिमी के काम गरौ त्यहाँ लेख्दै छौ कविता कथा हृदयका इच्छा सकिन्थे कान लेख्ने रोग छ के गरौँ त यसरी बाँचिन्छ लेखे बरु एक्लै मन्दिरमा बसेर कलिको हेर्दैछ लिलाहरू आफ्नो कविले सोधे अरू विस्तृत नैतिक जातका रसिला छन् भावना कानी का एकै मानवता छ धर्म तिनको छैन दुखी कोही पनि धुलो जति सहन्छ खान्छ मुखले चा मेरो कड़ा, किन्तु घटा झरे घरै चर्का थिए सारप्त भए भए नि बिर्सन्न जे भोजती धन्यवाद कविज्यूको घर जाँदा हजुर जुका लम्किन खोज्दछन् लम लम्मी आयो हरि त्यो भनी त्यही कवि हरियो नि होइन त्यही कवि हो त्यो के भयो भन्नु होला नि म जब अमेरिकाको भावभूमि सुन हजुर एकदम राम्रो प्रश्न गर्नुभयो धन्यवाद यो बडा मार्मिक लाग्छ मलाई किनभने यो अमेरिकाबाट फर्केपछि जब म मेरो जन्मस्थल स्याङझा धनुबासे गएँ त्यो समय थियो भानु जयन्तीकै दिन अनि म मेरो घरबाट अलिकति पहाडमा पर्ने मलाई तिन चार कक्षा पढाउनुहुने विद्वान गुरू ज्ञानेश्वर रेग्मी जूलाई गएको थिएँ त घरबाट निस्किएपछि एउटा देवीको मन्दिर छ मन्दिरबाट यसो हिँडेको मन्दिर, मन्दिर कटिसकेपछि जुका लगाएर खुट्टामा थाहा भएन कनाएको त रगत आयो अनि मैले डराएर जुकालाई ढुङ्गाले निकाले अनि त्यति तत्काल मलाई यो जुकाले मलाई अहिलेसम्म पनि चिनेको रहेछ जुका झर्नको लागि पाती दल्नु पर्छ भन्ने थाहा थिएन त्यो मलाई थाहा थिएन पहिला थियो होला बिर्सेजी रमेश अनि त्यसपछि मैले ढुङ्गाको सायद बाटैभरि थिए डेफिनेटली झट्ट याद हिँड्नुभन्दा अगाडि छुन्थेन बडा राम्रो कुरा त्यो चाहिँ गर्न भेइ त्यसैले गर्दाखेरि हो कि जुकाले चप्पै टिप्यो मलाई अनि त्यसपछि मलाई त्यहीँनिर एउटा भावना फुरो तत्काल त्यो खोला तर्नुभन्दा अगाडि नै ओहो यो जुकाले पनि गाउँको जुकाले समेत मलाई अहिलेसम्म चिन्दो रहेछ सम्झेको रहेछ भन्ने मलाई त्यो भावनाले छोयो र मैले यो लाइन तत्कालै लेखेँ मैले खोलो तर्नुभन्दा अगाडि नै अनि त्यसपछि बिस्तारै त्यो पहाडको बाटो चढ्दै जाँदा नयाँ बाटो बनाइन्छ त्यतिखेर थिएन हामी एकदम दुःखले पहाड़ चढ्थ्यौँ एक घन्टा लाग्थ्यो त्यो बाटो जब त्यो देखेँ त मलाई के लाग्यो भन्दाखेरि बाटो त बन्यो बनवनै बन्यो तलको बस्तीलाई छुँदै बन्यो त्यो बाटोले एउटा राम्रो काम पनि गर्यो बेसीका मान्छेलाई पहाडेसँग मिलाउने काम गर्यो भन्ने त्यो अर्को भाव मैले बीच वनमा पुग्दाखेरि पुगेँ अनि यथार्थमै त्यहाँ चाहिँ के भने गाउँमा एउटा तित्रो भन्ने तित्रोको बोली भन्छन् त्यो चाहिँ नराम्रो सुनिन्छ सुन्दाखेरि तर कसैको लागि त्यो बोली सारे मिठो पिन्यो जुन मलाई अहिले छोयो तित्रो तित्रित धेरै आवाज निकाल्छ त्यसले केही सन्देश बोले जस्तो मानेर मैले त्यसलाई टप टिपे त्यसले सुनसानलाई तोड्छ वनमा सुनसान हुन्छ त्यसले यस्तो जोडले चिच्याउछ कि वन भरिन त्यो सुनसान वनलाई उसले तोड दिन्छ घाँस काट्दै जाँदाखेरि तित्राको गुड भेटेको अनुभव छ कि छैन त्यो चाहिँ गरिएन रमेशजीको अझ कति राम्रो हुन्थ्यो होला अनि अलि माथि बन... गाउँमा घाँस काट्दै जाँदाखेरि तित्राको गुड भेटिन्थ्यो र त्यहाँ हँसियाले तित्राको फुल कोपिन्थ्यो कि हो हो त्यो चाहिँ गर्ने अवसर मलाई मिलेको थियो एकदम सही भन्नुभयो त्यसपछि अब उकालो चढेर गएँ अनि मलाई कालीजले कालिज देखियो त्यो बनवर जाँदाखेरि म अब अनि त्यो कालिजको पनि सम्झना आएन मैले त्यही कुरालाई चाहिँ नकचरी उत्ताउली कालिज भनेर भन्ने त्यो भाव पुरानो भाव थियो होला त्यो त्यतिखेर चाहिँ संयोजन भएर आएको जस्तो लाग्छ मलाई अमेरिका पुगेको कति वर्ष पछि घटना हो यो चौध वर्ष भन्नुपर्छ पुगेर चौध वर्ष लागेको छ पुरै अर्गानिक अनुभूति सङ्घाल्नुभएछ नि त एकदम बिल्कुल त्यस्तो भयो अहिले के भने यो भन्दा यो यस संग्रहमा चालिसवटा पुरै अमेरिकामा बसेर कविता छन् त्यहाँ केही म एउटा उल्लेख गर्न चाहन्छु त्यो बाघ यति एउटा कविता हो जुन प्रवासमा नभएको र स्वदेश फर्केपछि लेखेको कविता हो त्यसैले मलाई त्यो अलिक प्यारो पनि लाग्यो र साथसाथै ती शास्त्रीय कवि विद्वान ज्ञानेश्वर गुरूप्रति लेखेको कविता हुनाले र भानु जयन्तीकै दिन परेको हुँदाखेरि पनि गुरुलाई त्यो कविता सुनाउनु भयो नि आधा सुनाए जंगलबाट उकालाका चाहिँ कविता सुनाए हजुर तर बाँकी रहेको पछाडिका तलका चाहिँ ओर्लादाखेरिका हुन् त्यसमा त्यो छुनाउनु पाएको छैन यो मैले चाहिँ पठाउँछु बुवा आउँदै हुनुहुन्छ आज उहाँको हातबाट पठाउँछु म कविजी घरमा हजुर पनि सम्पादन गर्नुभयो उता घर बोस्टन चौतारी गरेँ मैले बहत्तरमा दुई हजार बहत्तर सालमा त्यो कस्तो भन्नुहोला बोस्टनमा रहेका अमेरिका भरिरहेका अमेरिका बाहिर रहेका लगायत नेपालका विद्वानहरूको समेत विभिन्न महत्वपूर्ण लेखहरूको रचनाहरूको साहित्यिक कृतिहरूको चाहिँ एउटा सङ्ग्रह हो त्यो त्यसलाई मैले सम्पादन गरेँ जुन झन्डै तिन सय पेजको छ त्यो ज्यादै महत्वपूर्ण छ त्यसलाई हामीले चाहिँ बोस्टन च्याप्टर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले त्यसलाई प्रकाशन गरेको हो र म त्यसको अध्यक्ष हुँ बोस्टन च्याप्टरको त्यसरी पनि मैले सम्पादन गरेँ र त्यो ज्यादै महत्वपूर्ण ऐतिहासिक पठनीय कृति हो एउटा शै आफु आफू सुन्दर लेख्न त लेख्नुहुन्छ लेख्न भन्दा पनि कुशल साहित्यिक सङ्गठनकर्ताको रूपमा पनि चिन्छु म जस्तो स्याङ्जा साहित्य परिषद पनि खोल्नु भएको हो यहाँहरूले नै उहिले खोल्नु भएको हो नि होइन हो सर मैले दुई सालमा के भयो भन्नुहोला भने स्याङ्जा घर भएर काठमाडौँ बसोबास गर्नेहरूलाई एउटै थलोमा ल्याउँ भनेर मैले एउटा सोच बनाएँ त्यो सोच म अहिले हाम्रो हुनुहुन्छ डाक्टर महेश्वर शर्मा हजुर त उहाँको कार्यालय थिए गृह मन्त्रालयमा उहाँ ससचिव हुनु थियो म उहाँलाई भेट्न गएँ अनि उहाँले तत्कालै एउटा चेक काटेर यो गाह्रो छ हरिभाबु अहिले यस्तो काम गर्नु भनेर एउटा चेक काटे दिनुभयो दुई सय पचास कि तिन सयको चेक दिनुभयो त्यो चेक लिएर मैले अगाडि बढेँ वास्तवमा त्यो चेकको धेरै महत्त्व थियो त्यति बेला अनि त्यही दुई सालमै मैले त्यो सेना परिषदलाई त्यसपछि म सङ्गठनात्मक रूपमा अगाडि बढेँ र फणिन्द्र काफले त्यसको अध्यक्ष रहनुभयो लालुपाल सुाध्यक्ष राखेँ र रा म आफू महासचिव भएर त्यसलाई सञ्चालन गरेँ धेरै वर्षमा गरेँ धेरै महत्वपूर्ण कामहरू हामीले गऱ्यौँ त्यो अध्यावधिक चलेको छ र उहाँ डाक्टर महेश्वर शर्मा अहिले त्यसको अध्यक्ष हुनुहुन्छ नेपाली बाङमाय प्रतिष्ठान पनि खोलियो त्यो के भयो भन्नुहोला भने दुई सालमा एउटा नेपाली भाषा सम्बन्धी एउटा कार्यक्रम गरेका थियौँ हामीले रतनराज्य क्याम्पसमा त्यहाँ चाहिँ शैलेन्द्र प्रकाश नेपाल डाक्टर शैलेन्द्र प्रकाश नेपालले लहरजी यस्तै सेवा साहित्य परिषद जस्तै एउटा खोल्नु पर्यो भन्नुभयो र मैले आफ्नै प्रयासबाट शैलेन्द्र प्रकाश नेपाल श्रीहरी फुयाल लालुपाल सुवेदी र म बसेर अनि पर्वा भट्टराई अनि शारदा शर्मा उहाँहरूलाई लिएर त्यतिखेर मैले नै सञ्चालन गर्ने गरी खोलेको थियो त्यो अध्यापिक चलिरहेको छ शैलेन्द्रजीले सञ्चालन गर्नु जस्तो लाग्छ मलाई आफूले लेख्न सके त राम्रो त्यसै हुँदै हो त्यो त्योभन्दा पनि ठूलो काम चाहिँ साहित्यमा संगठन गर्नु भने त धेरै महत्वपूर्ण काम, काम हो नि असाध्यै जिम्मेवारीपूर्ण काम हो नि असाध्य जिम्मेवारी लेख्नेहरूलाई आफू सँगसँगै अथवा आफूभन्दा अगाडि बढ़ाउ भन्ने हु अविष्ट हुन्छ नि होइन यस्ताको हो त्यसमा एउटा कुरा के भन्न चाहन्छु भने नि हामी नेपालीहरूले के बुझेका छैनौँ अझै पनि भन्दा आफू र आफ्नो वरिपरिको छिमेक राम्रो भयो भने बल्ल आफू सुरक्षित भइन्छ भन्ने कुरा अझै पनि थाहा छैन कि रमेश त्यसैले म त्यो दुई हजार सत्तालिस सालमा म त्रिचालिस सालमा बाल्मी क्याम्पसमा पढ्न थालेँ त्यहाँदेखिको यो एउटा अनुभूति हो कि कोही पनि व्यक्तिले आफ्नो वरिपरिको वातावरण सफा राखौँ स्वच्छ राखौँ अनि बल्ल आफू सफा भइन्छ भन्ने नबुझिने कि त्यसैले म त्यो चाहन्छु कि आफ्नो जबसम्म वरिपरि सफा हुन्छ अनि स्वच्छ मान्छेहरूको बस्ती हुन्छ आफू पनि स्वच्छ बन्न सकिन्छ आफू सुरक्षित भइन्छ त्यसपछि बिस्तारै अगाडि बढ्ने भन्ने भावना मैले त्यतिखेर लिएको थिएँ र त्यसै अनुसार चाहिँ मैले के गरेँ भन्नु होला भने दुई हजार अडतालिस सालमा सेङ्जा जिल्लाभरिका माध्यमिक स्कुलहरूमा चाहिँ हामी साहित्यिक अभियान साहित्यिक यात्रा गर्ने भनेर मैले अभियान गरेँ दसजनालाई मैले साथमा लिएर देवीप्रसाद वनवासी जय पौडेल चिन्तु गिरी त्यस्तै सेङ्गाका अच्युत अर्याल हुनुहुन्छ त्यही डक्टर महेश्वर शर्मालाई मैले अनुरोध गरेको थिएँ उहाँ कार्य व्यस्त दल जान सक्नु भएन लालुपाल जान सक्नु भएन फनिसर जान सक्नु भएन हामी चाहिँ आठजना भयौँ र सेङ्जाका दसवटा मा माध्यमिक विद्यालयहरूमा चाहिँ पुरै परिक्रमा गऱ्यौँ परिक्रमा गऱ्यौँ जिल्लाभरि र आफूले प्रकाशन गरेका कृतिहरू उहाँहरूलाई विद्यार्थीहरूलाई वितरण गऱ्यौँ उनीहरूका रचना सुन्यौँ हामीले समीक्षा गर्यौँ त्यतिखेर मैले थाकुरू प्रकाशन गरिसकेको थिएँ मोती निबन्ध सङ्ग्रह देव प्रसाद वनवासीको सक्रियतामा सम्पादन गरेका थियौँ म त्यसमा सहभागी थिएँ त्यसै गरी मैले एउटा मेरो किताब भनेर एउटा सजिलो नेपाली व्याकरण विद्यार्थीहरूलाई चाहिँ पढ्ने विद्यार्थी म शिक्षक पनि थिएँ होइन त्यतिखेरदेखि त्यो किताब पनि मैले लेखेँ अनि त्यो किताबहरू पनि मैले विद्यार्थीहरूलाई हाई स्कुलहरूमा वितरण गरेँ यसरी यो काम गर्न समाजमा सबैलाई सँगै लिएर हिँड्न वास्तवमै महत्वपूर्ण काम हो मैले ठानेको छु केही प्रतिभा केही कृतिकार भनेर पनि निकाल्नुभयो नि होइन दुई सालमा खास गरिकन स्याङ्जालाई नै केन्द्रित गरेर मैले स्याङ्जाका महत्त्वपूर्ण कविहरू त्यहाँका साहित्यकार निबन्धकारहरूको गाउँ गाउँमा बसेर अध्ययन अनुसन्धान गरेर प्राप्त गरेका ती लेखोट र टिप्पोटको आधारमा मैले ती कवि र कविता सङ्ग्रह रचना ती निबन्ध सङ्ग्रह उपन्यासहरूको मैले सानो सानो टिप्पणी समीक्षा लेखेर एउटा सङ्ग्रहको रूपमा केही प्रतिभा केही कृतिकार के भने मैले प्रकाशन गरेँ त्यति बेला त्यसको निकै महत्त्व थियो तर त्यो पचपन्न सालदेखि अहिलेसम्म निकै धेरै परिवर्तन र निकै साहित्यमा विकास भइसकेको मैले पाएको छु अहिले यो बिचमा त्यो राम्रो कुरा हो अब अर्को कवितामा मैले रहर गरेको के छ भने नि म चाहन्छु नारी भन्ने एउटा कविता नारी दिवसको दिन बोस्टनमा एउटा कार्यक्रम थियो हजुर अनि एकजना महिलाले मलाई फोन गरेर भन्नुभयो हरिदाई तपाईँ त तत्काल एउटा मिठो कविता पनि लेख्न सक्नुहुन्छ भोलि नारी दिवसको लागि लेखिदिनुहुन्छ उहाँले भन्नु नारी दिवसको दिन मैले त्यहाँ को दिए गेड़ा। नारी नारी तिमी माटो आमा नदी जर्ना खोला सबतिर गुणकला कतई सीता ज्ञानी जनकपुर की दुर्लभ कथ कत राधा रानी मधुर सुर कि कृष्ण वसुधा मकर्णाली नारी मकर्णाली नारी गए सुखिन सबै लाहुर गए मकराली नारी सुख लिन सबै लाहुर गए बिरामीको साथी शिव शिव शिवाय अरू छ मलामीको जाने घरभरि ढिङ वस्तु विचरा चाडतै हेर्छन् समय त भयो बन्द छ घर दिदी बहिनी छोरी विकसित भई जन्म मैको अचम्मको अचम मैको अचम नाता जनमभरिको पुण्य फल यो सबै भान्सा चुलो कुशलासित गर छौ नि जानी जानी हो गुरु पनि तिमी उर्जा बाली हृदय मन यो दीप छ बातीको खाँचो न त मनमा तेल जरुरी निदा आखा कति पर पुगी देख्छ सपना कति तर छिक भ्रमकिन लगा एको चस्मा, जुन रंग भो देख, एपो देख रंग दे नला चस्मा, सहज सीता देख रंग सब मना हो नारी मनाडी हो नारी रगत पसिना सारा जगत जननी जागृत पनि कति कहाँ जमाना त्यो जस्तो अब त कसरी हुन्छ र यहाँ दिमागी हुन्छन् यी कमल मनका कोमल कति त्यसैले ती नारी अभिव्यक्तिको को माध्यम उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनुन, नेता प्राध्यापक र कविहरूले सुनुन इतिहासको प्रत्येक आन्दोलनले सुनोस् अभिव्यक्तिका विभिन्न विधा यहाँहरू अहिले रेडियो नेपालको तरंगमा कार्यक्रम उद्गार सुनिरहनु भएको छ अभिव्यक्तिको अर्को माध्यम उद्गारमा यहाँहरूले आफ्ना सृजना पठाउन सक्नुहुन्छ पत्रचारको लागि हाम्रो ठेगाना हो कार्यक्रम उद्गार पोस्टबक्स नम्बर छ रेडियो नेपाल काठमाडौँ चा। इमेल आइडी हो रेडियो श्रोता रेडियो साहित्यिक तरंगमा सुनी राख् आज को कार्यक्रम उदगार में हहुमुखी प्रतिभा का धनी हरिप्रसाद काफ्ले शैव कविताका कुरा गरिराखेका छौँ र सम्झनाका कुराहरू पनि गरिराखेका छौं आप्रवासका अनुभूतिहरू भित्रबाट दुईटा कविता सुनाउनु भयो थुबद्ध कविता सुनाउनु भयो र सँगसँगै विमोचन गर्नुभएको शान्तिपूर्ण संस्मरणत्मक उपन्यास होइन यो हो यो संस्मरणत्मक उपन्यास हो यसलाई समय खण्डमा विभाजन गर्नुभएको छ वर्ष वर्षमा मैले यसलाई समय विभाजन किन गरेँ भने जब म दुई तिनमा अेरिका गएँ सुरुमा मैले अघि भनिसकेँ कि विश्व धर्म प्रतिष्ठानको कार्यको लागि म गएको थिएँ त्यो पुरा गरेपछि म जब बोस्टन गएँ बोस्टनमा मैले चिनेका खासै कोही साथी भएनन् कोही साथी रहेनन् मसँग एउटै विकल्प थियो काम खोज्न जाने घर आउने समय भयो भने बेलुका पख नेपाल फोन गर्ने त त्यो अनौठो हामीले जब त्यहाँ विदेश जान्छौँ हाम्रो एक प्रकारको पुनर्जन्म हुन्छ त्यहाँ जसरी एउटा आफ्नो आँसु अनि यताका पनि रुन थाल्छन् उताका रुन थाल्छन् परिवेश एकदमै अप्ठ्यारो हुन्छ भन्नै गाह्रो हुन्छ त्यो लाहुर्य जिन्दगी हो अब त्यहाँ हामी विभिन्न उद्देश्यले पुगेका हुन्छौँ विदेशमा जाँदाखेरि विदेश मध्ये अमेरिका जान मान्छेले धेरै किसिमले गर्छन् यसलाई फलो गर्नु भएको रहेछ त्यसको लागि धन्यवाद मैले भनौँ न तपाईँले कुरा उक्काएको नाम लिनु पर्यो भने डाक्टर शिव गौतमलाई हामी सम्झिन्छौँ अनि भारती गौतम जसले भर्खरै नेपाल अमेरिकामा आमा उहाँले प्रकाशन गर्नुभएको छ त्यसै अर्को र हाम्रो हुनुहुन्छ शिवप्रकाशजी मैले उहाँलाई सुरुदेखि शिवप्रकाश जयमेली भन्थे उहाँले जयमेली कथासँग निकाल्नुभयो त्यसपछि घागी उहाँले कथासँग भर्खर निकाल्नु भएको छ उहाँ राम्रो लेखक हो समीक्षक हुनुहुन्छ उहाँ धेरै राम्रो चिन्तकको हुनुहुन्छ मैले त त्यसै रूपमा लिन्छु त त्यसै कविमा गोवर्धन पूजालाई छुट्याउनु हुँदैन हाम्रा अर्का कवि हुनुहुन्छ सर लाल गोपाल सुवेदी उहाँलाई तपाईँकै मित्र हुनुहुन्छ पुरानो साथी हुनुहुन्छ हामी सबैका साथी हुनुहुन्छ उहाँ पनि त्यही हुनुहुन्छ दिपा राई पुन सँगसँगै हुनुहुन्छ अनि दिनेश राज भण्डारी पनि हुनुहुन्छ धेरै किताबहरू निकाल्नु भएको छ त्यसै गरी ममता कर्माचार्य छौ हाम्रो गौरव एकदम राम्रो हो पेसाजी आउनुहुन्छ कहिलेकाहीँ आउनुहुन्छ अनि कृष्ण राज खनाल गोर्खा पत्रकार पूर्व पत्रकार हुनुहुन्छ उपन्यास लेख्नु भएको छ उहाँ पनि साहित्यमा आउनुहुन्छ त्यसै सुरेश वागले यहाँले कति याद गर्नुहुन्छ रोशनी खनालजी गदलमा राम्रो कलम छ उहाँहरूको त यसरी हामी बिस पच्चिसजना राम्रा साहित्यकारहरू साहित्यिक मनहरू हामी त्यहाँ छौ जसले गर्दा हामी एउटा साहित्यिक कार्यक्रम गरौं भन्दाखेरि चाहिँ निकै रमाइलो हुन्छ त्यसमाथि पनि ने अझ नेपालबाट कोही साहित्यकारहरू आउनुभयो भने उहाँको बाहनाबाट उहाँको नामबाट हामी राम्रा कार्यक्रमहरू गर्छौँ जे होस् माहौल राम्रै भनेको छ जुन तपाईँले भन्नुभयो हस् सर यो शान्तिपुरको प्रसङ्ग मैले गर्दै थिएँ सर त्यसरी दुई हजार तिनमा जब त्यो अप्ठ्यारो अवस्थामा मैले साथी बनाए मेरा कलम र कापीलाई यिनै दुइटाको सहायताले मैले आफ्ना मनका दुःख पीडाहरू मैले लेखेर शान्त परे किनभने मान्छेहरू जब चिन्तित हुन्छन् त उनीहरूलाई डिप्रेसन लाग्छ एन्जाइटी बढ्छ हस्पिटल जानुपर्ने हुन्छ औषधी खानुपर्छ त्यसको सट्टा म शिक्षामा लागेको हुँदाखेरि मैले कापी र कलम र साथी बनाएँ ती महत्त्वपूर्ण छन् त मैले केही हरफ वाचन गर्नु पर्दाखेरि म एउटा अस्तित्व सबैका लागि बाँच्ने आधार रहेछ बाँच्नु पनि त एउटा अस्तित्व नै हो नि होइन र दारी कपाल फुलेर अस्तित्व फुल्ने होइन न त मान्छे मर्दैमा अस्तित्व मर्ने हो रहस्यमय जीवनको अस्तित्व पनि रहस्यमय नै छ कुनै किताब नामको चिज छपाएर अस्तित्व बनाउनु या कुनै जादुमय अभिव्यक्तिले अस्तित्व विकास गर्नु जस्ता मानवीय विशेषताहरू कतिसम्म अर्थपूर्ण हुन्छन् तिनलाई समयको आवश्यकताले र त्यसभित्रका पात्रहरूले कसी लाउने कुरा हो तर म यहाँ आफ्नो अस्तित्व विकासको कुनै आकाङ्क्षा नराखी आफ्नो निजी अनुभूतिलाई सबै सामु बाँड्न चाहन्छु फुलको इतिहास धरती निर्माणसँगै जोडिएको छ फूल सबै महिना ऋतुहरूमा फुल्छ मात्र कुन फूल कुन समयमा फुल्छ भन्ने बुझ्न गाह्रो छ विचरा कमलको फूल हिलोमा फुल्छ तर गुरास मौसम अनुसार फुल्छ गुराँसलाई जहाँसुकै फुलाउनु पनि त सकिन्छ सकन त कवि कलाकार गीतकारदेखि राजनीति धर्म गुरु दार्शनिक र मधुशाला भट्टी पसलसम्म सबै सबैले आफ्नो फुलको प्रत्यक्ष अप्रत्यक्ष प्रयोग गरिरहन्छन् जसरी फुल प्रकृतिको कला हो त्यसरी नै मान्छेले आफ्ना इच्छा र शक्ति अनुसार फुललाई साधन बनाउँछन् त्यसरी म पनि फुललाई प्राकृतिक सिर्जना र कलाको रूपमा राखेर निर्दोष तर दार्शनिक तत्त्वको रूपमा हेर्न चाहन्छु किनकि की सृष्टिको क्रमलाई फुलले नै अडाएको छ सृष्टिको क्रमलाई फुलले नै अडाएको छ भाषा त एउटा साधन मात्र हो माध्यम मात्र हो फुललाई जुन भाषा र ढङ्गले पुकारे पनि मान्छेको आआफ्नो बौद्धिक तह र हार्दिकता अनुसार नै फुलको व्याख्या र प्रयोग हुन्छ त्यसैले मैले लेख्न जानेदेखि लेख र बोल्न जानेदेखि अभिव्यक्ति व्यक्त गर्दै आएको एउटै प्रसङ्ग हो कसैले पढुन् या नपढुन् लेख्ने बानी गर्नुपर्छ र सुन्नेले कान दिउन् या नदिउन् ईश्वरीय शैलीमा बोली रहनुपर्छ बोल्ने गर्नुपर्छ जवाब दिउन् कि नदिउन् चाहेको कुरा सत्य रूपमा राखिराख्नुपर्छ शान्तिपुरका केही हरफहरू सरसर्ती सुनाउनु भयो स्टुडियोमा बसेर यसरी कुराकानी गर्दाखेरि कविता नै मजा आउने है सुन्नलाई चाहिँ कविता त कविता नै हो नि कविता कविता नै त्यसमा के हुन्छ हजुरको भन्दाखेरि ज्ञात्मकता प्रधान हुन्छ कविमा एउटा चिनेको हरिजीलाई मैले संस्कृत बाङमायको गहिरो अध्ययन गरेँ शङ्कर वेदान्तमा आचार्य गरेँ त्यसैले गर्दा म बढी त्यो वैदिक दर्शनप्रति अलिकति झुका पनि संस्कृत बाङ्मायसँग नजिक पनि भइयो कालिदासको मेघदूत पढियो होइन रघुवंश पढियो हो, त्यसले गर्दाखेरि अलिक त्यतापट्टि ढल्कियो गद्य कविता मलाई मन मनपर्छ अहिले आएर त झन् गद्यले राम्रो विकास लिएको छ गद्यमा पनि आफ्ना अभिव्यक्तिहरू राम्रोसँग भिन्न शैलीमा प्रसारण गरिन्छ म लेख्छु लेखेको अनि कुरा गर्दाखेरि फेरि यो छन्द चाहिँ सङ्कटमा छ भनेर भनिन्छ नि अचेल छैन छन्द बिल्कुल सङ्कटमा छैन केही समय थियो हरेक चिजको उतार हुन्छ आ आफ्नो समय हुन्छ समयको गति हो त छन्दले केही समय चाहिँ ब्रेक लियो नेपाली साहित्यमा त अहिले चाहिँ छन्दले निकै विकास गरेको छन्दलाई राम्रोसँग बुझ्न सक्नुपर्छ पहिला हामीले छन्दलाई राम्रोसँग नबुझिकन जथाभावी छन्द लेख्यौँ गाउन मात्रै सिक्यौँ गाउन मात्रै जानेर छन्द हुँदैन छन्दलाई त्यसको नियमभित्र रहेर कविताको भाव कविताको मर्मलाई ज्ञात्मकतालाई रसलाई अलङ्कारलाई पनि लिएर कविता लेख्यो भने त्यो कविता राम्रो हुन् तर यसो भन्दैमा छन्द मात्रै कविता हो गद्य होइन भन्नु बिल्कुल गलत हो म गद्यलाई पनि राम्रो कविता मान्छु हरिजी हामी त घडी हेर्दै बोल्दै गर्नुपर्ने हुन्छ आधा घण्टाको समय हो आप्रवासका अनुभूति भित्रबाट एउटा चोटिलो कविता सुनौँ त हस् म कवितामै बढी मनपर्छ मलाई म चोटिलो भन्नुभयो यहाँलाई चोटिलो चाहिँ म निकाल्छु है त एकै सेकेन्ड है त मन सुनौ मनको कविता मन एउटा राम्रै कविताको रूपमा म छान्छु फूल थे सब मन दृष्टान कर्ता कर्म निपात भाव जसरी सारा जात प्रजात ठूल सन्यासी फर्किन घर ती हेवता अती सपना कता तिर गए कोई तो मुस्काई दे भाषा देश विदेशका फरकले ब्रमाण्ड कोषमा साच्चै नष्ट हुने भयो कि धरती खाली गरी स्वर्गमा जन्मै सिद्ध छ हम्स को घर कुनै बन्दैन संसारमा देउता हो मन राख भित्र मनमा सन्तोष सद्भावना योगी योग गरुणमा ध्यानीहरू ध्यानमा साराको जा एक मात्र मन हो सत्यको कामना ढुङ्गा फूल बनाउने सुमनले आँखा उघारी दिँदा ढुङ्गा फुल बनाउने सुमनले आँखा उघारी दिँदा पानी ग्यास बनेर रेल दगुरे बत्ती बले झलमल सानो मा। सा र उता फर्किसके पछि पनि फेरि साहित्य कोसैले लिएर फर्कँदै हुनुहुन्छ तपाईँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढोस् शुभकामना छ कार्यक्रम उद्घारको तर्फबाट र अब हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ घर देश परदेश जतासुकै आज साद काफले यसरी यस स्टेजमा निम्त्याएर मलाई यो मौका दिनुभयो मेरा यस कृतिलाई सबै पाठक श्रोताहरूको सामुनि पुर्याइदिनु भयो यसको लागि हृदयन्तरबाट हर्षित भएर म यहाँलाई हार्दिक धन्यवाद दिन हार चाहन्छु र जो यस कार्यक्रम सुनिरहनु भएको छ उहाँ प्रति मेरो निवेदन के हो भने यहाँहरूले जति पनि कार्यक्रमहरू सुन्नुहुन्छ त्यसलाई ध्यानपूर्वक राम्रोसँग यहाँले यस कार्यक्रमलाई सुनिदिएर आफूले पनि त्यस्तै किसिमको गुनगुनाउने प्रयास गर्नुभयो भने सायद आफ्ना मनका पीडाहरू त्यहाँ पोखिन्छन् र हलुका हुन्छ र यो कार्यक्रम निरन्तर चलिरहोस् म यो शुभकामना गर्न चाहन्छु धन्यवाद श्रोताहरू आजको उद्घारमा रहनुभयो बहुमुखी प्रतिभाका धनी कवि हरिप्रसाद काफ्ले शैव उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़िरहोस प्राविधिक साथी देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो उद्गारबाट म रमेश पौडेल पनि विदा नमस्कार